हार्दिक हार्दिक स्वागत गर्न चाहन्छुका लागि रेडियो पाँचमा अर्पण समर्पणको अर्को बसाइ लिएर आज पनि, पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रवृत्ति कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन आउने गर्छौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र अर्पण समर्पणको व्यवसायमा रहेर विशेष गरी हामी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै घर परिवार साथी सङ्घीहरूसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई कुनै सन्देश कसैको लागि भनेदेखि आउनुहोस् दुई हजारबाट तपाईँको लागि आज पनि हामीले खुल्ला गरिसकेका छौँ शून्य र शून्य छप्पन्न लागि खुल्लै र विला बेला अर्पण समर्पणको श्रृङ्खला तपाईँले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगेन्स ट्युन गरेर त सुनिराख्नु भएको छ सा, साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर मेचीदेखि महाकालीसम्म जहाँ कहीँ रहेर हामीलाई सुनिराख्नु भएको छ राज्यको अर्पण समर्पणको श्रृङ्खलासँग बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले सहकार्य गरेको छ तपाईँले घर निर्माण गर्दै हुनुहुन्छ र घर निर्माण गर्नको लागि चाहिँ भने जस्तो सामग्रीहरू भेट्नु भएको छैन भने तपाईँले सम्झिनुहोस् बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई त्यहाँबाट तपाईँले कङ्क्रिट ब्लक रेलिङ रिङ त्यस्तै गरी ढुङ्गा केटी बालुवाहरू पाउन सक्नुहुनेछ साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ यो जानकारी पनि म तपाईँलाई गराउँछु र जुन चाहिँ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योग जुन जुटपाई चार क्लबचोकमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रियासी एक बयालिस त्रिहत्तर तिन सय तेइस रहेको छ प्रोभाइडर हुनुहुन्छ बुद्धिबहादुर कुमाल उहाँसँग पनि तपाईँले अझ धेरै जानकारी लिन सक्नुहुनेछ प्रत्यक्ष रूपमा फोन गरेर र यति भने अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ ज्यामिरेबाट राधा, राधा। अनि के छ हाम्रो राधाजीको नयाँ नौलो हालखबर ठिक ठाक छ दिदीको मेरो पनि एकदम ठिकठाक छ तपाईँको जस्तै छ एकदम राम्रो छ अनि हाम्रो राधाजीको खाजा भइसक्यो कि भएको छैन नि राजी कति बेला हुन्छ हजुर खाजा खाने टाइम कुन हो र भनेको कि टाइम ठ्याक्क भनिहाल्यो भने फेरि म आइहाल्छु कि भनेर टाइम चाहिँ नभन्नुभयो हो ठिकै छ त्यसो भए कार्यक्रम सकिए पछाडि आउनु पर्ला है त अनि आज राधाजीले सम्झना सन्देश कसको लागि समर्पण गर्नुहुन्छ राजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत राजबाट मलाई मिलास मलाई स्वागत गर्छु नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अब खोइ कता कता कता कता घुमिराख्नुहुन्छ कहाँबाट हो कहाँबाट कि कता कता घुमिराख्नुहुन्छ कताबाट हो ठ्याक्कै भनिहालौँ भने फेरि मिल्दैन कि जस्तो लाग्यो कि काठमाडौँ अनि सन्जु शिवाकोटी के छ सन्जुजी खबर एकदम सन्चै छौ खाजा खाइसकेँ मैले तपाईँले खानुभयो कि छैन एकैछिनमा खाने ल ठिक छ अनि बसाई कहिलेसम्मको छ काठमाडौँको ए भनेपछि फिक्स छैन है सञ्जुजी अनि अलिकति फोनलाइनमा समस्या अब कि जस्तो लागिरहेको छ सम्झिनु कसलाई सम्झिनु हुन्छ अनि मेरो लागि हुन्छ साथी एउटा हुन्छ सन्जुजी आउँदै गर्नुहोला अलिकति डिस्टर्ब पनि आयो तैपनि तपाईँसँग कुराकानी त भयो आउँदै गर्नुहोस् है नमस्कार ल नमस्कार सञ्जु हुनुहुन्थ्यो यति बेला काठमाडौँदेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा आजको व्यवसायमा मैले विशेष गरी लोकगीतहरू तपाईँको लागि लिएर आएको छैन किन चोर्चामा रहेका लोकदोहोरी आवाजहरू तपाईँको लागि राख्नेछु र यति बेला पहिलो साङ्गीतिक कोसेली तपाईँको लागि राख्न चाहन्छु तिमी बिना मर्छु देउ सानो तिमी बिना मर्छ तिमलाई पानी थाहा छ नि तिमी बिना मर्छु साथी राखेर रा भन्दैछु ए सानो तिमलाई पाया गर्छु खुजे गाई छौ सानो यो पाया आइन त देऊ सानो तिमी बिना मर्छौ तिमलाई पानी थाहा छ नि तिमी बिना मर्छु छातीमा हात राखेर रा ए सानो तिमलाई माया गर्छु छौ त्यसानिम भाग बा याद like स्कृतिक कार्यक्रम को चाहने अत्याधुनिक साउंड सिस्टम डिजिटल लाइटिंग सीस्टम जेनेरटर भाड़ा में पाइन का साथ ही डांस पार्टी को पाँच त्रियासी छ सय पैतिस मोबाइल अन्ठानब्बे शून्य अडसठी बेस पाँच सय सतहत्तर फर हाई क्वालिटी प्रोग्राम सामुदायिक उच्च मावितर्फ कक्ष एघारमा चितवन जिल्लामा नै सर्वप्रथम सफल यस जनजीवन उच्च मावि चैनपुर चितवनमा व्यवस्थापन सङ्काईतर्फ नयाँ भर्ना खुलेको सहरो जानकारी गराउँदछौ हाम्रा विशेषताहरू स्वच्छ एवं शान्त शैक्षिक वातावरणमा पठन पाचन अनुभवी एवं दक्षीय प्राध्यापकद्वारा मनोवैज्ञानिक तरिकाले पठन पाठन गराइने सस्तो एवं गुणस्तरीय शिक्षा एकाई मासिक त्रैमासिक जस्ता निर्माणात्मक मूल्याङ्कन समावेश बैक्ते व्यक्तिगत कमजोरीको पहिचान तथा निराकरण गरिब जेहनदार विपन्न एवं सीमान्तकृत वर्गका विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था पुस्तकालय कम्प्युटर तथा विभिन्न शैक्षिक सामग्रीको व्यवस्था अतिरिक्त क्रिया क्लब र खेलकुदको व्यवस्था प्राचार्य एवं जनजीवन उच्च चैनपुर चितवन फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे र अन्ठानब्बे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 हजार हमी कहाँ स्वदेशी तथा विदेशी फर्निचर, सोफा सेट स्टिल दराज, दराजिश दराज बक्स पलंग पाने को साथर अनुसार संपूर्ण सामान सुपथ मूल्य में पाइन <स्था> संपर्क मनोकामना फर्निचर उद्योग रणक बकुलहर दुर्सा रोड अरयल सप्लाइस को अगाड़ी मोबाइल अंठानब्बे चार पचास तिहत्तर रामजी तिमल प्रभु यो आहा, बुडा, माया थ्याइरहनु भयो उही त हो नि बुढी हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 पुनश्च हम पसल पुरानो ठा सौगात फोटो स्टूडियो को ठीक अगाड़ी सर को सहर्ष जानकारी कराउद न आज आवास को बिहे में गई दुला सट्टा सब हाथ हाल येट लगाकरुंगली टेलर्स एंड सटिंग सुटिंग सेंटर में सिलाट त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 पाइ कहा कंपनी को धारो सात वर्ष को गारेटी मोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसी को जानकारी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 किचन देखि बेडरूमसम स्वदेशी घर को पैसी फर्नीचर दंग भात हजुर हेरी हेरी घर दिदी आप दीदी बहनी जू भाई समझना सही टाड़ी चो सी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 यतातिर तिरा छोडी नजानु है उता भर्खरको फेसनको पाइन्छ लुगा जुत्ता मनकामा मनकामा मन फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुल को बजारमा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 फैंसी मन एक हजार हाई स्कूलों टाड़ी गो बजना मन हन फैंसी एक हजार हाई स्कूलों ठाणी गो बजना मनोरंजन का लगी सुनो हजरा सुनो हजरा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो हो कार्यक्रम अर्पण पड़ समर्पण होइन ए अङ्कल घर त बनाउन लाग्नु भएछ नि त बनाउन लाग्यो हेर न छयास अंठानबे एक बयालीस तिरहत्तर तीन सै तेईस प्रोपाइटर बुद्धि बहादुर कुमार किचनको व्यवसायिक विषयमा पछाडिको समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघर्जमा र साथसाथै यति बेला तपाईँले पनि सुनिराख्नु भएको छ तपाईँकै सम्झना तपाईँकै सन्देशलाई तपाईँकै आफन्तसम्म हामीले पुर्याइराखेका छौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो खुल्ने छ र खुल्ला रहन्छ करिब करिब तिन बजेसम्म र मिठा मिठा लोक भाकाहरू आजको अर्पण समर्पणको व्यवसायमा तपाईँको लागि राख्ने नै छु तपाईँ आउँदै गर्नुहोला दुईवटा बाटो खुल्नेछ र अर्पण समर्पणको श्रृङ्खलासँग बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले सहकार्य गरेको छ तपाईँलाई जानकारी गराउनुपर्छ कि कङ्क्रिट ब्लक रेलिङ रिङ तपाईँलाई चाहिएको छ ढुङ्गा गिटी बालुवा सबै तपाईँलाई चाहिएको छ गमलाहरू पनि तपाईँलाई चाहिएको छ भने तपाईँले सधैँ सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन चाहिँ जुटपानी चार क्लब चोकमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार रहेको छ प्रोभाइडर हुनुहुन्छ बुद्धिबहादुर कुमार उहाँलाई पनि तपाईँले प्रत्यक्ष भेटेर अथवा तपाईँ चाहिँ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगमा पुगेर चाहिँ अझ धेरै जानकारी लिन सक्नुहुनेछ र निर्माण सम्बन्धी सामानहरू तपाईँलाई चाहिएको छ घर निर्माण गर्दै हुनुहुन्छ यी सामग्रीहरूको आवश्यकता तपाईँलाई परेको छ भने एकपटक जानुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगमा र यति भने अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ कि जस्तो लागिरहेछ र रा राजुले पनि आइसक्नु भएको छ है भन्नुभएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार नमस्कार कहाँ बात कमला कोराकला कमला को पड़ी केमला कुरा, को पी तमंग तमंग कमलाजी बस दीदी बस खाजा भाई कि दीदी तब मे तो भैस आज अर्पण समर्पणमा सम्झिने क्या कसलाई तपाईँको लागि कन्टोलोमको दादाको लागि र मेरो साथीहरू कमला कल्पना दिदी जिन्दा बहिनी बिमला मेरो घर घर घर परिवारको लागि र मलाई तिन र तिन सम्पूर्णको लागि हुन्छ आउँदै गर्नु होला है हस् ल अहिले भने बिदा हुन्छु नमस्कार नमस्कार कमलाजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ कि जस्तो लागिरहेछ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर रेडियो बजिरहेछ हजुर अनि सानो बनाउनुहोस् न कस्तो डिस्टर्ब गऱ्यो कि धेरै नै हुन्छ हेलो के भन्नुभयो रे नाम सबिना श्रेष्ठ अनि के छ सबिना खबर ठीक हो तपाईँको त मेरो पनि ठिक छ के गर्नुहुन्छ नि घरतिरै बस्नु हो घरतिरै बस्नुहुन्छ अनि अर्पण समर्पणमा आज पहिलोपटक हो कि जस्तो लाग्यो पहिलोपटक हो कस्तो लाग्छ कार्यक्रम एकदम राम्रो लाग्छ एकदम राम्रो लाग्छ त्यही भएर फोन गरिराख्नु भएको है क्या हजुर है ल ठिकै छ धेरै धेरै धन्यवाद छ अनि आज अर्पण समर्पणमा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ नि तपाईँलाई काठमाडौँ र सबिना भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई है हजुर ल हुन्छ सबिना आउँदै गर्नु होला अहिले भने बिदा हुन्छु है ल नमस्कार सबिना अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको माझमा मिठा मिठा लोकभागाहरू प्रस्तुत गरिराखेका छौँ अनि तपाईँको सम्झना तपाईँको आफन्तसम्म पनि पुऱ्याइराखेका छौँ तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको दु तपाई लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी बेला भने तपाईँको लागि राख्न चाहन्छु अर्को एउटा निकै चर्चामा रहेको गीत भर्खरै बजारमा आएको छ पूर्णकला विषी र क्षेत्रशाहीको आवाजमा तपाईको लागि राख्छु मृत्युको मुखमा सिको केछुमा तिमीले माया गरेछ पुरा छ सानो तेरि माया मऱ्यो भने पढाइ सकेछुमा भगेल तिमी भएछ मेरो जिन्दगी मेरो त मुखमा पढासके माया मरे रेडिओ अर्पण एक सौ चार थोप्लो पांच मेगा हल ए अंकल घर तो बनाने लग् भाबू घर तो बना लगो हेर न दस्तो ब्लोक, रिंग छर हजुर छयास अंठानब्बे एक बयालीस तिरहत्तर तीन सै तेईस प्रोपाइटर बुद्धि बहादुर कुमार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 हजुर हमारा सेवाहर दुई सी सी एन एस बाइक दुई सी सी सी का पलसर बाइक मज राश् सर्वाधिक बिक्री एक सचीस सी सी एक सचास सीसी डिस्कभर बाइक एक सी सी एक सचीस का प्लाटिना बाइक इंडियन स्पेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्कर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 ए ए हेर्नुहोस् त घर निर्माण गर्दा गर्दै अब यस घाइतेको सम्पूर्ण जिम्मेवारी भवन निर्माण व्यवसाय सङ्घले नै लिन्छ होइन त दाई ल ठेकदार साह मैले त यो घर बनाउनु अघि भवन निर्माण व्यवसायबाट स्वीकृति लिएकै छैन तपाईँ कस्तो कुरा गर्नुहुन्छ यस्तो भवन निर्माण व्यवसाय सङ्घबाट स्वीकृति नगरी बनाउन लागेको घर म आजैबाट बाँकी काम छाडिदिन्छु अब यो घाइतेको जिम्मेवार तपाईँ आफै लिनुहोस् केटा हो अहिले भवन निर्माण काम रोकिहाल म भवन निर्माण व्यवसाय सङ्घबाट स्वीकृति लिएर मात्र काम सुरु गर्छु जनहितका लागि भवन निर्माण व्यवसायीर्वीन फोन सुन्न छैन गहनाएँ नि त्यसरी हुन्छ भने गरी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनु सुदी ज्यासलबाट ल्याएको नि कम बाठी छुको सुनसाथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहर जानकारी गराउँदछौ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्साद चितोवन फोन शून्य छपन्न छ बयानब्बे दुई सय उनासे मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असी प्रोपराइटर अनुप लामी छाने राशी अनु संबंधी कारोबार बीसो वर्ष पुरानो वर्षा बजार सम्पर्कूर्य एक सय पैतिस पुनश्चिरण सुनसा पसलको अत्याधुनिक सोरुम हाम्रै पर्सा बजार एभरेस्ट बैङ्कको ठिक तल चौबिस कोठी चोकमा सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ अर्पण अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहर र यो कार्यक्रम अर्पण समर्पण विश्राम पछाडि पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ र तपाईँको सम्झना तपाईँको आफन्तसम्म हामीले पुर्याइ पनि राखेका छौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला तपाईँ आउने दुईवटा बाटो अझै पनि केही समयको लागि खुल्ला रहनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय लागि हो र आजको अर्पण समर्पणको श्रृङ्खलासँग बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले सहकारी गरेको छ तपाईँले घर गर निर्माण गर्दै हुनुहुन्छ अझ भनौँ निर्माण सम्बन्धी सामानहरू तपाईँहरूलाई चाहिएको छ भने तपाईँहरूले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन चाहिँ जुटपाने चार क्लब चोकमा रहेको छ तपाईँले त्यहाँबाट कङ्क्रिट ब्लक रेलिङ रिङ ढुङ्गा गिटी बालुवा पाउन सक्नुहुनेछ साथै तपाईँलाई जानकारी पनि गराउँ होम डेलिभरीको पनि व्यवस्था रहेको छ एकपटक अवश्य सम्झिनु होला यी सामग्रीहरू तपाईँलाई चाहिएको छ घर गर निर्माण गर्दै हुनुहुन्छ निर्माण सम्बन्धी सा सामग्रीहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ सम्झिनु होला बुद्धि कम्फ्रिट एन्ड ब्लक उद्योगलाई मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न तिरासी शून्य छयालिस र अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय तेइसमा तपाईँले फोन गर्न सक्नुहुनेछ प्रोप्राइडर हुनुहुन्छ बुद्धि बहादुर कुमार तपाईँले उहाँसँग पनि प्रत्यक्ष रूपमा जानकारी लिन सक्नुहुनेछ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगको बारेमा अझ धेरै र यति बेला भने कोही भएको छ भन्ने सङ्केत पाइसकेका छु उहाँलाई स्वागत गर्छु नमस्कार हेलो शक्ति के चितवनकै त हो नि हाम्रो घमण्डजीको नै बाहिरतिर अनि परिरहेछ एकदम भइसक्यो एकदम ठिकठक ठिक छ तपाईँहरूले यति धेरै माया गर्नु भएको छ बेठिक हुने त कहाँबाट हो र होइन कुरै छैन भने हाम्रो पनि अस्तित्व छैन हामी हुँदाखेरि चाहिँ अब तपाईँहरूले साथ दिनु भएन भने हाम्रो पनि अस्तित्व छैन है जे होस् आज हर्फसमर्पणको श्रृङ्खलामा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ सर्व बस्न हजुरलाई होइन धन्यवाद अनि अर्को एफे जसले सुनिरहन्छ सम्पूर्णलाई टुन गरेर सुनिरहनु सम्पूर्णलाई सम्झिरहेको छ र उतापट्टि म सुने टेन्सन दादालाई मेरो घर सिन्दुली सिन्धुली बसाउने बाबामा सम्पूर्ण राणा परिवारलाई साथीहरू हुनुपर्दा भरत साई अम्ृत शा मगर भयो थापा होइन निलम अधिकारी कताहरन भयो उहाँको लागि धेरै धेरै सम्झिरहेको छु भन्न चाहन्छु अनि अमृता रामदामजीला थपलिया सरिता सिलुवाल होइन नरेन्द्र निरौला कृष्ण थामा अनि पवनजाङ भण्डारीलाई पनि सम्झिरहेको छु भन्छु अनि शारदा खनाल अनि सरिता श्रेष्ठ उमा बानिया अनि तुलसा अहिलेको हरेक कलर भएको थियो श्रेष्ठ होइन उहाँको लागि पनि होइन अमृत बहने डोला इन्द्रमाणी साङ गणेश खड्का प्रिय चालिसे मन्जु तारा राणा गोमा होइन अनि गीता नगरबाट कल गर्नु भएको थियो के अरे कमला कमला तामाङ के भन्दै उहाँको लागि होइन अनि इन्द्रमाणि सादानजीलाई चाहिँ कता हराउनु भयो एकदम धेरै धेरै सम्झिरहेको छु यसरी कल गर भन्न चाहन्छु होइन र मलाई घुम्न चिन्नुहुन्छ उहाँ सम्पूर्णलाई अनि मलयन थापाजी कता हुनुहुन्छ होइन अनि उहाँको लागि मण्डराना गर्नुहुन्थ्यो निकै नै हतार हतारमा बोल्नु भयो हतार हतारमा कुरा पनि सक्नु भयो सबैलाई सम्झिनु पनि भयो तपाईँलाई पनि सम्झिन मन लागेको छ यस्तै गरी आफन्तहरूलाई अलिकति टाढा हुनुहुन्छ आफन्त अथवा तपाईँ टाढा हुनुहुन्छ जहाँ भए पनि तपाईँको सम्झेन हामी तपाईँको आफन्तसम्म पक्कै पनि पुर्याउँछौँ र आउँदै गर्नुहोला भन्न खोजिराखेका थिएँ बिदा माग्नु पर्छ अरे राजले इशारा पनि गर्नुभएको छ एक दिनजेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खला सुनेर बसिदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो गरेर विश्वको जुनसुकै एकनाबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति त हृदयदेखि नै आभार प्रकट गर्छु र तिनजेलसम्म प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो प्राविधिक मेत्रो राजले राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको यो रमाइलो बसाइबाट म प्रतीक्षा पनि बिता हुन्छु हवस् नमस्कार गै